डडेलधुराका नगर क्षेत्रका किराना पसलहरूमा अनुगमन अदालतको मुकाम दिपाईली हुने निर्णय गरेपछि कैलालीका कानून व्यवसायहरू आन्दोलनमा टिकापुर काण्डका दोषी उम्कन नहुने माएमाले उपाध्यक्ष रावलको जोड सुदूरपश्चिम विश्वविद्यालयका प्राध्यापकहरू जलविद्युत आयोजनासम्म सड़क ग्रावील हुने धारचुलाको विधानसभा चुनावका कारण भारतसँग जोडिएका सीमा पुलहरू सील र सुदूरपश्चिम क्षेत्रीय प्रतियोगिताका लागि जिल्ला छनौट प्रतियोगिता हर्जा इन्टरनेटमाइरहेको बिहान सात बजेकोमा स्वागत छ को सदरमुक्कामको बाघ क्षेत्रमा अनुगमन गरिएको छ उपभोग्य नागेका खाद्य वस्तुहरू बजारमा भए नभएको बारेमा क्षेत्रीय खाद्य प्रवृत्ति तथा गुण कार्यालय धनगढ़ी कैलालीको का नेतृत्वमा अनुगमन गरिएको हो क्षेत्रीय खाद्य प्रवृत्ति तथा गुण नियन्त्रण ने कार्यालयको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय समेतको सहभागितामा उसवटा किराना पसलहरूमा अनुगमन गरिएको थियो अनुगमनको क्रममा कुनै पनि पसलमा उपभोग्य नागेका तयारी वस्तुहरू भेटिएका थिएन पेय पदार्थ र अन्य किराना वस्तुहरूको अनुगमन गरिएको हो उक्त अनुगमनमा थाहा नपाएर धेरैजसो व्यापारीहरूले चिसोमा राख्नुपर्ने वस्तुहरू बाहिर खुला रूपमा घामा राखेको मात्र पाइएको थियो पछिल्लो समय जिल्ला प्रशासनको बजार अनुगमन टोलीले पनि समय समयमा बजार अनुगमनमा तीव्रता दिनुका साथै व्यापारीहरूमा समयचेतना वृद्धि भएका कारण मिति त्यस्ता वस्तुहरू खासै फेटिने गरेका छैनन् आजको हिजोको बजार अनुगमन टोलीमा रहेका क्षेत्रीय खाद्य प्रवृत्ति तथा गुण नियन्त्रण कार्यालयका फर्म कुपेन्द्र पहाड़ी जिल्लामा तराईबाटै उपभोग मिति नागेका वस्तुहरू फन्ने गुनासो निराधार रहेको अनुगमनले देखाएको दावी गरेका छन् यसैबीच हिजोदेखि क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले पत्रकारहरूलाई खाद्य स्वच्छता रिपोर्टिङ सम्बन्धी तालिम शुरू गरेको छ दुई दिने तालिममा जिल्लाका पत्रकारलाई खाद्य इनका साथ, साथ खाद्य सुरक्षा खाद्य वस्तु दूषित वस्तु लगायतका विषयमा प्राविधिकको विषयमाथि सिकाई भइरहेको छ तालिमको पहिलो दिन हिजो कार्यक्रममा बोल्दै क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढ़ी कैलालीका का प्रमुख रायले उत्पादनदेखि उपभोक्तासम्म खाद्य वस्तु नपुकुञ्जेलसम्म अनुगमन गर्ने काम आफूहरूको रहेको बताएका थिए सरकारले संघीय संरचना अनुसार गठन हुने उच्च अदालतको मुकाम दिपावली हुने निर्णय गरेपछि कैलालीका कानून व्यवसायहरू विरोधमा उत्रिएका छन् उच्च अदालतको मुकाम कैलालीमा हुनुपर्ने माग गर्दै कानून व्यवसायहरूले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 महिन नगर तोको सुदूरपश्चिम विश्वविद्यालयमा प्राध्यापकहरूले धरना दिएका छन् विश्वविद्यालयमा सामान्य भौतिक पूर्वाधार समेत नभएको र दुई महिनादेखि सेवा आयोगमा लगाएको ताला खोलिनु पर्ने मांग गर्दै उनीहरूले सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय कार्यालयमा धरना दिएका हुन तलाबन्दी भएको दुई महीना हुँदासम्म ताला खुलाउनु विश्वविद्यालय प्रशासन र सम्बन्धित निकायले कुनै पहल नगरेको आरोप उनीहरूले लगाएका छन् अहिलेसम्म विज्ञान संकायका लागि कक्षा कोठा बस्ने कुर्ची र प्रयोगशाला समेत नभएको पठन अवरोध र प्राध्यापकलाई समस्या भएको सांकेतिकूप धना गरेको सुदूरपश्चिम विश्वविद्यालय विज्ञान संकायका प्राध्यापक यकेरा जोशीले बताएका छन् नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व उप प्रधानमन्त्री भीम रावलले मधेस आन्दोलनका नाममा टिकापुर घटनाको दोषी को मुद्दा फिर्ता लिने सरकारी तयारीप्रति कड़ा आपत्ति जनाउनु भएको छ एमाले प्रदेश नम्बर को पहिलो बैठक पछि कैलालीको धनगढ़ीमा आयोजित पत्रकार सम्मेलनमा राहलले सरकारले कुनै पनि निहोमा टिकापुरमा भए जस्तो जघन्य अपराधका घटना फिर्ताले गम्भीर परिणाम भोग्न तयार हुनुपर्ने चेतावनी दिनुभएको हो शनिबार मात्रै गृह मन्त्रालयमा पत्रकार सम्मेलन गरी उप प्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले मधेस आन्दोलनका सबै मुद्दा अगाडि नै फिर्ता लिने जानकारी गराउनु भएको थियो निधिले मुद्दा फिर्ता लिने भोलिपल्टै धनगढ़ीमा आयोजित पत्रकार सम्मेलनमा राहुलले जघन्य निष् र विवत् हत्याकाण्डलाई राजनीतिक खोल ओढाएर रा संरक्षण गर्न नपाइने भन्दै त्यो अमानवीय घटनामा सबै दोषीलाई कानुनी रूपमा कार्यवाही हुनुपर्नेमा जोड़ दिनु भएको छ उहाँले मुद्दा फिर्ता लिएर दण्डहीनतालाई परिचय नदिन सरकारलाई चेतावनी समेत दिनुभएको छ उपाध्यक्ष रावलले मधेशका नाममा नब्बे प्रतिशत जनताका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयन हुन नदिने गम्भीर षड़यन्त्र भइरहेको भन्दै जनता सचेत हुनुपर्ने बेला आएको बताउनु भएको छ गोकलेश्वरदेखि बलासम्मको साढ़े एघार किलोमिटर सड़क ग्राफिल हुने भएको छ सड़क ग्राफिल गर्न गत असारमै टेण्डर भइसकेको चमेलिया जलविद्युत आयोजनाले जनाएको छ गोकलेश्वरदेखि निर्माणाधीन चमेलिया जलविद्युत आयोजनासम्म सड़क खाल्डाखुल्डी परेर यात्रा नै जोखिम हुने खतरा बढ़ेको छ उक्त सड़क खण्डको ठाउँ ठाउँमा सड़क खाल्डा खाल्डाखुल्टी हुँदा गाडी संचालनमै समस्या पाएपछि सड़क ग्राबील हुन लागेको हो सड़क ग्राबील गर्न चन्द्र वसन्त निर्माण सेवाले जिम्मेवारी पाएको चमेलिया जलविद्युत आयोजनाका उपनिर्देशक पुष्पराज जोशीले जानकारी दिनुभएको छ कुल एघार करोड़ बढी रूपियाँको लागतमा एस्टिमेट भएको स प्रतिशत घटीमा टेण्डर स्वीकृत भएको छ जस अनुसार चन्द्र वसन्त निर्माण सेवाले उक्त सड़क निर्माणको लागि छ करोड़ छब्बीस लाख रूपियाँमा सम्झौता गरेको छ निर्माणाधीन चमेलिया जलविद्युत आयोजना स्थलसम्म दुई हजार चौहत्तर ज्येष्ठ मसन्तसम्म निर्माण सम्पन्न गर्ने गरी टेण्डर सम्झौता भएको जोशीले बताएका छन् डडलधुरा सहित देशभर हिजोबाट केन्द्रको निर्णय बमोचीन संविधान दिवस मनाइएको छ दिवसको अवसरमा हिजो जिल्ला प्रशासन कार्यालय डडेलधुरा डडेलधरा उध्योग वाणिज्य सांग्रा अमरगढ़ी नगरपालिकाको अगुवाईमा बिहान सात बजे बाघ बजारबाट नगर सरसफाई एवं कार्यालय परिसरमा सरसफाई गरिएको हो त्यसै गरी असोज तीन गते आज विहान आठ बजे बसपार्क बाघ जम्मा भई बसपार्कबाट रयाली शुरू गरी जिल्ला विकास समितिको प्रांगणमा औपचारिक कार्यक्रम समेत गरिनेछ हिजो गरेको सरसफाई कार्यक्रममा विभिन्न कार्यालयका कार्यालय प्रमुख कर्मचारी र सुरक्षाकर्मीलाई आग्रह गरेको भए पनि कार्यालय खुन उपस्थिति रहेको थियो सरसफाई कार्यक्रम प्रमुख जिल्ला अधिकारी उदय बहादुर सिंहको नेतृत्वमा गरिएको थियो साथै आज जिल्ला विकास समितिको प्रांगणमा राजनैतिक दल र बीच डोरी तान खेलको आयोजना गर्ने र त्यसको समन्वय जिल्ला खेलकूद विकास समितिले गर्ने यसअघि नै निर्णय भइसकेको थियो अपिनाप्पा संरक्षण क्षेत्र कार्यालयले विभिन्न जडीबुटीको संकलन माथ सकिएको जनाएको छ कार्यालयले सूचना जारी गर्दै यार्सा सतुवा बनलसुन सदाणा च्याउ र गुची सिजनको संकलन पूर्जी जारी गर्ने समय अवधि सकिएको जनाएको हो गत विगतमा प्राय वर्षभरि नै संकलन गरिने भए पनि यस वर्ष भने नियम अनुसार संकलन पूर्जी जारी भएको सहायक संरक्षणका अधिृता एवं सूचना अधिकारीृता पेम्बा शेर्पाले जानकारी दिनुभएको छ कार्यालयले यसअघि पहिलोपटक सूचना मार्फत आफूसँग संकलन गरेको यार्सा लगायतको जडीबुटी प्रमाणित गर्न व्यापारीहरूमा अनुरोध गरेको थियो सो अवधिमा केही व्यापारीहरूले संकलन पूर्जी अनुसारको जडीबुटी प्रमाणित गरेको तथा अधिकांशले यार्सा गुम्बा निकासी गरेको कार्यालयले जनाएको छ यस वर्ष कार्यालयबाट त्रिसठी जनाले आठ किलो यार्सा गुम्बा संकलन पूर्जी लिएको भए पनि हालसम्म सात सय किलो ग्रामको यार्सा निकासा भएको छ संकलन पूर्जी जारी गर्ने म्याद बढ़ीमा चालिस दिनसम्मको हुने तथा सो म्याद सकिएकाले संकलन भएको यार्साको परिमाण प्रमाणित गरेर व्यापारीहरूले आर्थिक वर्ष भरिमा तपाई फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मी र इन्टरनेटमा रेडियो भएको छ आज उत्तराखण्ड धारचुलाको विधानसभा उपनिर्वाचनलाई लक्षित गर्दै धार्चुला र धार्चुला क्षेत्रका पुलहरू सील भएका छन् आज बिहानैबाट धार्चुला र धार्चुला जोड्ने पुल दत्व बालुवाकोट जोड़ने पुल सील भएका हुन आज थारचोलामा विधानसभा उपनिर्वाचन हुँदैछ निर्वाचनको सुरक्षाको दृष्टिकोणले पुलहरू चौविस घण्टाको लागि सील भएको जिल्ला प्रहरी प्रमुख डीएसपी टीका बहादुर केसीले बताएका छन् विधानसभा उपनिर्वाचनलाई लक्षित गर्दै दुम्लिङसम्म विभिन्न नाकाहरूमा लगाएका तुइनहरू पनि काटिएका छन् भारतीय सुरक्षा अधिकारीको प्रत्यक्ष चेकजाँच र निरीक्षणमा तुइन काटिएका हुन् भने पुलहरू पूर्ण रूपमा बन्द गरिएका छनृ सीमा विभागले कञ्चनपुरको गडबी जलातालको संरक्षण हुन नसक्दा अतिक्रमणको चपेटामा परेको छ देखतपुली गाविसमा पर्ने सोताल वर्षोदेखिको सीमा विवादले संरक्षण हुन नसकेको हो बाइस विघाह क्षेत्रफलमा फैलिएको ताल पाँच विघा क्षेत्रफलमै सीमित भएको छ ताल वरिपरिको जग्गा कब्जा गरी चालिस भन्दा बढ़ी परिवारले बसोबास गरेका छन् सीमा समाधान गर्नका लागि नक्सा हेरेर सीमा छुट्याउनेमा सहमति भए पनि कार्यन्वय नगरिदा ताल संरक्षण गर्न परेको देखतपुली गाविसका सचिव आनन्द प्रसाद भट्टलले बताएका छन् ताल कोपरि बसोबास गर्दै आएका वासिन्दाले विक्रमसम्म दुई हजार छोपन्नपछि ताल क्षेत्र वरिपरिको क्षेत्रमा अतिक्रमण गर्न थालेपछि तालको क्षेत्रफलमा कमी आउन थालेको हो व्यवस्थित परिवार स्वास्थ्य र विकासको आधार भन्ने मूल नाराका साथ हिजो डडेलधुरामा तेस्रो परिवार नियोजन दिवस मनाइएको छ जिल्ला स्वास्थ्य कार्यालय डडेलधुरा र युएनएपिएको संयुक्त आयोजनामा नगरपालिका क्षेत्रभित्रका सहरसलिङ्गा डोटी खटा भूमिराज उग्रतारा र खलंगा गरी पाँच स्वास्थ्य संस्थाका स्वास्थ्य स्वयंसेवीकाहरूबीच हाजिर दवा प्रतियोगिता सम्पन्न भएको छ प्रतियोगितामा डोटी खटालाले पहिलो स्थान भूमिराजले दोस्रो स्थान उग्रताराले तेस्रो स्थान र सहरसेलिङ्ग र खलंगाले सान्ताउन्न स्थान प्राप्त गरेका छन् कार्यक्रममा पहिलो हुनेलाई नगद पुरस्कार स्वरूप तीन हजार प्रदान गरिएको छ भने दोस्रो हुनेलाई दुई हजार पाँच सय यस्तै तेस्रो हुनेलाई दुई हजार र सान्तोनालाई रु एक हजार प्रदान गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकारीता बीर्स जानकारी दिएका छनृ सुदूरपश्चिम क्षेत्रीय प्रतियोगिताका लागि जिल्ला छनौट प्रतियोगिता डडेलधुरामा शुरू भएको छ आउँदो मक्सिर महिनामा पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि जिल्लाबाट विभिन्न खेलहरूका लागि खेलाड़ी छनौट प्रतियोगिता शुरू भएको हो डडेलधुरामा विभिन्न चौधवटा खेलका लागि खेलाड़ीहरू छनौट हुने जिल्ला खेलकूद विकास समिति डडेलधुराका अध्यक्ष राजेन्द्र मगमगरले बताएका छन् छनौट हुने खेलहरूमा फुटबल एथलेटिक्स बक्सिङ तेक्वाण्डो कराते भारूत्लन टेबल टेनिस भलिबल कबड्डी कुस्ती ब्याडमिण्टन बुद्धिचाल ह्याण्डबल क्रिकेट रहेका टु खेलमा एक कार्यक्रमको आयोजना गरी जिल्ला छनौट प्रतियोगिताको प्रमुख जिल्ला अधिकारी उदय बहादुर सिंहले उद्घाटन गर्नु भएको हो हिजो र आज फुटबल खेलको छनौटका खेल हुने अध्यक्ष मगरले जानकारी दिनु भएको छ अब सड़क तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिमको ट्राफिक अपडेट पछिल्लो चौविस घण्टामा सुदूरपश्चिममा सड़क तथा सवारीसंग सम्बन्धित कुनै पनि घटना तथा दुर्घटनाहरू नपाएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अख्तरिया जनाएको छ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 डटेलधुराका नगर क्षेत्रका किराना पसलहरूमा अनुगमन अदालतको मुखाम दिपाली हुने निर्णय गरेपछि कैलालीका कानून व्यवसायहरू आन्दोलनमा टिकापुर काण्डका दोषी उपाध्यक्ष रावलको जोट सुदूरपश्चिम विश्वविद्यालयका प्राध्यापकहरू जलविद्युत आयोजनासम्म सड़क ग्रावील हुने धारसुलाको विधान चुनावका कारण भारतसँग जोडिएका सीमा पुलहरू सील सुदूरपश्चिम क्षेत्र प्रतियोगिता काीबीसी बिहानी खुल्यो खुल्यो खुल्यो सत्य मटो सर्भिस सेन्टर अब अमरगढी नगरपालिका किर्तिपुर डेन्धरामा खुलेको सहर जानकारी गराउँदछौ हाम्रो यहाँ दक्ष द्वारा बोलेरो स्कार्पियो महिन्द्रा लोडकिङ मारुतिकार टाटा समूह लगायत अन्य गाडीहरूको जनरल मर्मत सम्भाार र गाडीहरू डेन्ट पेन्ट वायरिङ गरिनुका साथै सम्पूर्ण गाडीहरूका पाठ समेत यहाँ उपलब्ध गराइन्छ ओजा, अली खान, संपर्क नम्मर और 46, 47, यो रेडियो हो, हो बीबीसी बिहानी पखा।